समस्त पाँच मेगाचको छ दिन शनिबार बाहेक हरेक दिन हामी आउने गर्छौं कर खालि राष्ट्रिय लोक तथा दोहरी गायकहरूसँग कुराकानी रहन्छ भने कहिले केही मिठा लोक सांगीतिक आवाजबाट तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास हामी गरिरहेका एकजना राष्ट्रिय लोक तथा दोहेरी गायक हुनुहुन्छ बिहान नौ नेपालवाणी नेपालमाणी समाचारपछि दस बजीसम्म तपाईँको साथमा लोकसोन कालको यो कार्यक्रमको सुरु ठुला लिएर आउने गर्छौँ र आज हामी एकजना कलाकारसँग कुराकानी गर्छौँ अवश्य पनि तपाईँ सुन्दै गर्नुहोस् अन्तिमसम्म र तपाईँको केही विचार व्यक्त गर्न सक्नु भने पनि तपाईँले टेलिफोनबाट सम्पर्क पनि गर्न सक्नुहुनेछ फोन नम्बर सुन्न सपूर्ण लाइनमा फोन गर्न सक्नुहुनेछ आफ्ना विचारहरू राख्नको लागि है कार्यक्रमको शुरूआतमा एउटा आवाज राख्छु आवाजपछि आजका अतिथि कलाकारसँग कुराकानीको लागि लिएर म आउनेछु सुन्दै गर्नुहोला <स्थार्थ> सम्म सानै थियो अहिले बुझ्ने भयो ए माया पेरी चम्पो अधा चाहिँ नै पाइयो बिहानुस भाइ छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया सिकाउने मास्टर पाइया छ अब हामीलाई माया सिकाउने मास्टर पाइया छ इङ्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया धेरै सिकाउने मास्टर पाइया छ अब हामीलाई मायातिर सिकाउने मास्टर पाइया छ हजुर माया प्रेमी सिकाउने मास्टरसा आज तपाईँ सम्पूर्णका लागि यसमा छोरा आवाज रमाइलो आवाज राखेँ तेजस रग्मी अनि राधि ठाउँवालको आवाजमा र शको सूचना समय की की। को समय टन प्रत्यक्ष माया प्रेम सिकाउने मास्टरसा यास लगायत धेरै चर्चित दिन दिनुभएका लोक तथा दोहरी गायक तेजस रग्मी हाम्रो आजको यो श्रृङ्खलामा हाम्रो स्टुडियोमा हुनुहुन्छ आज हामी उहाँसँग कुराकानी गर्छौँ वास्तवमा लोकसङ्गीत क्षेत्रमा के के भइरहेको छ लोकसंगीत क्षेत्रमा कसरी शुरूआत गर्नुभयो व्यक्तिगत कुराहरू पनि आजको यो श्रृंखलामा हामी कुराकानी गर्छौँ अब कार्यक्रममा आजको अतिथि कलाकार तेजस रग्मी स्वागत गर्न चाहन्छु तेजसी यहाँलाई स्वागत छ अहे, दिन बुड़ी संग रंग हिजो बे कल कर चर्को बोलते लुगा लिने रात पिरी बंस बड़े मत कति पीरछ को ठाव आ, रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार् सुन्द बस्नु सम्पूर्ण मेरा तमाम आदरणीय श्रोताहरूलाई म तेजा श्रीको तर्फबाट साङ्गीतिक अभिवादन डटाउन चाहन्छु एकदम सन्चै छ यो विशेष गरी म नेपालको अधिकांश ठाउँमा घुमेको छु गीत सङ्गीतको लागि होइन विशेष गरी अहिले यो ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति प्रिर छ अनि त्यसै गरी घुम पाकुम घुम गीतको प्रचार प्रसारको लागि म र मेरो मित्र दुर्गा मराज सैनी आज यो ऋणु अर्पणसम्म आउने एउटा गीत सङ्गीत नै हो गीत सङ्गीतमा लागेको मान्छे अलिकति यो अब यो सिजनेबल गीतहरू होइन तिजको बेलामा अलिकति केही लागि माया माया अब चाहेर पनि सङ्गीतबाट टाढा लोक सङ्गीत क्षेत्रमा असाध्य कठिन छ किनभने त्यहाँ हरेक एउटा प्रकृतिसँग मात्रै नभएर हरेक कुराहरू व्यवहारिक कुराहरू अन्य कुराहरूसँग स्ट्रगल गर्नैपर्छ होइन एउटा गीत सङ्गीतमा लागिसकेपछि आफूभन्दा अग्रजहरूको सम्मान आफूभन्दा सानाको माया लाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ अनुशासनमा रहनुपर्ने हुन्छ त्यसले गर्दा पनि सबै कुराहरू सबै कुराको लागि एउटा आफ्नो पक्षबाट सबै आवश्यक पर्छ होइन त्यसले गर्दाखेरि धेरै कठिनाइ छ त्यो किसिमको म अलि भोगिरहेको छु गरिरहेको छु श्रोताहरूको माया पाइरहेको छु सन्तुष्ट छु त्यताबाट कहिले सुरु गर्नुभयो साङ्गीतिक यात्रा मेरो साङ्गीतिक यात्रा सुरु गर्नुपर्दा सुरुमा मैले गीत सङ्गीत म सानैबाट गाउँथेँ अलिकति त्यो बेला पनि म व्यवसायिक प्रोफेसनल तरिकाबाट दुई सालबाट लाएको हुँ सुरुको एल्बम यो मायाको घेरो एकजुनीको है नानीमा आयो साइन तिम्रो मेरो भन्ने कस्तु पन्त दाजु विष्णुदी गाउनुभएको गीतमा मैले शब्द गरेको थिएँ र त्यसमा सारथी म्युजिक प्रणालीबाट बजारमा ल्याएको सडसठी सालबाट भनौँ न सुरु गर्दाको समय भन्नुपर्दाखेरि अलिकति नयाँ मान्छे म काठमाडौँमा गएकै थिइनँ होइन म पहिलोपटक गीत निकाल्नको लागि भन्दै गएको थिएँ त्यस त्यो अवस्थामा हरेक पक्षबाट भनौँ न अब अहिले यो ऊ भन्नुपर्दा पनि मलाई सङ्घर्षको पिरियडको जुन त्यो अवस्था सुन्दाखेरि मलाई रुनु मन लाग्छ होइन त्यो धेरै एउटा कष्टमय भयो हरेक पक्षबाट चिनिएर कसैसँग चिनिएको छैन अब गाउँघरमा साथीहरूसँग त्यत्तिकै उ गरेर बसेको हुर्केको मान्छे अलिकति बजार गाउँमा जन्मेको बजारीकरणमा अलिकति रहनसहनमा भिज्नु पनि अलिकति गाह्रो नै भयो कठिनाइ भयो होइन हरेक पक्षबाट कठिनाइ भयो तर अहिले जुन किसिमको मलाई त्यो माहौल हाम्रो आदरणीय दाजु सम्झ्न चाहेँ कस्तुपन्त दाजु उहाँले जुन माहौल मलाई सिर्जना एकदम सहज रूपबाट सिर्जना गराइदिनु भयो अग्रज दाजुहरूसँग भेटघाट गराएर रा, राम्रो पक्षबाट भाइ जस्तो एउटा राम्रो सिर्जना भएको मान्छे हो यसलाई हाम्रो साथ दिनुपर्छ भनेर तर धेरै लामो समय लागेन अब अहिले जुन किसिमको नयाँ मान्छेहरूलाई अलिकति कठिनाइ छ त्यो माहौल बनाउनलाई मलाई छोटो समयमा माहौल बनाउनु भयो दाजुलाई मैले टाढा आज म मा चितवनमा छु दादा काठमाडौँ हुनुहुन्छ यहाँबाटै सम्झना चाहेँ कस्तो दाजुलाई जस्तै पारिवारिक सपोर्ट कतिको पाउनुभयो पारिवारिक सपोर्टभन्दा पाएको छु पाउनुलाई होइन एउटा कुरो मेरो आफ्नो मलाई छोरो भत्कुस भन्ने किसिमबाट मलाई बचाइ राख्नु भएको छ जे भए पनि मेरो छोरो मेरो भाइ मेरो दिवर यो यति छि भन्नु नपरोस् भन्ने बनाइसक्नु भएको छ तर गीत सङ्गीतको लागि भनेर अलिकति सपोर्टेड हुन्छ नि हजुर अब अलिकति हामीलाई त बाबु मैले एउटा गीत गाएर सुनाएर हजुरलाई सुनाएँ भने मलाई मन पऱ्यो गीत सुनायो भने हजुरले हो त्यो जस्तो कि तपाईँको गीत राम्रो छ भन्दा मलाई कस्तो हुन्छ भने आनन्द आउँछ कि हजुर हजुर गीत ज आफूले सृजना गरेर जस्तो सिक्योस् हजुर तर मैले गीत सङ्गीतमा लुरा हो मेरो छोरो लाग्यो गऱ्यो गरिएको छ छैन राम्रै गरिरहेको जे गरिरहेको राम्रै गरिरहेको छ अलिकति घर परिवारबाट मलाई पाएको छैन तर त्यो मैले चाँडै नै पास गरिरहेको चु। छु आजका दिनसम्म म माया तपाईँहरूको साथले गर्दाखेरि आज एउटा तेजस रेग्मी भनेर मलाई एउटा सबै थोरै धेरै थोरै मान्छेले चिन्नुहुन्छ होइन त्यो माहौल बनेको छ त्यो माहौललाई मैले व्यापक त्यहाँ गएर एउटा राष्ट्रिय स्तरमै राष्ट्र स्तरमा नभएर अन्तर्राष्ट्रिय लेभलमा चिनाउन सकेँ भने आफ्नो एउटा गीत सङ्गीतको पहुँच पाहाडले सक्यो भने अलिकति घर परिवारले पनि त्यो बेलामा मेरो छोरो भाइदि भत्ती राम्रो बनेछ भनेर उहाँले खुसी बनाउनेछु मैले लोकगीतलाई त मैले अझ बुझेको छैन प्रश्न गर्दाखेरि होइन एउटा कुरो के हुन्छ भने जुन किसिमको हिजोका पुर्खाहरूले गाउँघरमा एउटा गाउँ घरमा झाम्रे हुन्छन् जुन किसिमका भजन कीर्तनहरू गीत सङ्गीतहरू गीत गाउँथे तिनी गीत गाउने क्रममा हामीले पनि त्यही देखो गरियो हो होइन त्यसैलाई एउटा पुस्ता हस्तान्तरण हुँदा जस्तै हिजो बिहान गाउँ घरमा कुना कुन्दामा गीतहरू गाउँथे आफ्नो कला संस्कृति जोगाउनको लागि पर्व हरेक विभिन्न किसिमका चाडबाडमा विभिन्न पक्षका गीत सङ्गीतहरू गाइने गरिन्थ्यो त्यो बेलामा गाउने गीतहरूलाई आज एउटा पुस्ता हस्तान्तरण हुँदै सङ्गीतको विकास हुँदै पहिला गाउँ गाइन्थ्यो गाउँ चर्चा हुन्थ्यो फलानुहोस् रातभरि दोहोरी गाउँछ र यस्तो यस्तो गीत गाउँछ भने गाउँमा चर्चा हुन्थ्यो अहिले विभिन्न विकासका कारण प्रविधिको विकास भयो विभिन्न विकासले गर्दाखेरि गीतहरू रेकर्ड गर्ने रेकर्ड गर्नको लागि विभिन्न बाजाहरू प्रयोग गर्ने विभिन्न भाषा भाषीका गीतहरू रेकर्ड गर्ने त्यो किसिमको माहौल बन्दै आउँदा अहिले हाम्रो अवस्थामा आएर सहज भएको छ होइन गीत आ, रे बनायो शब्द लेख्यो एरेन्ज गर्न दियो स्टुडियोमा गयो भोकल गऱ्यो मिक्सिङ गऱ्यो बजारमा पठायो बजाउनुहुन्छ त्यो किसिमको त्यो मैले के बुझ्छु भने एउटा गीत संगीत भनेको आफ्नो कला संस्कृतिको जागेर्ना हो होइन जुन संस्कृतिलाई हामीले बचाऊ अभियानमा तेजसरी पनि हिँडी हिँडिरहेको अवस्था हो होइन जस्तै यो जुन तपाईँले भर्खरै कुरा उठाउनु भयो यो सङ्गीत रेकर्डिङ सय शब्द सृजनाबाट लिएर जब रेकर्डिङ मिसिङमा गइन्छ त्यो समयमा जब तपाईँ स्टार्टिङको समयमा हुनु थियो स्टार्टिङमा चाहिँ अलिकति यो रेकर्डिङ स्टुडियोबाट लिएर चाहिँ हरेक कुरामा चाहिँ अलिकति नयाँ पिँढीहरूलाई चाहिँ त्यति नगरी नगरिदिने भन्ने कुरा सुन्नमा आउँछ एकदम हन्ड्रेड पर्सेन्ट यो मैले मैले त मैले त्यो बेलामा म भन्छु मेरो एमआईको गुरु रेकर्ड हुँदाको अवस्थाको बेला हजुर मैले मेरो म्युजिक एरेन्जर खेमा आशिष हुँदो रहेछ होइन हजुर आ, यो मलाई था थाहा भयो भने मलाई ल्याएर मैले भाका सुनाएँ कस्तो त्यहीँलाई शब्द दे, देखाएँ त ठीक ठिक छ भन्नुभयो अब कारण मैले भाका सुनाइसकेपछि त्यो एरेन्ज गर्नुपर्छ भने मलाई थाहा थिएन होइन म त स्टुडियोमा जाने भाका सुनाएपछि त्यही किसिमको बाजा हुन्छन् होला तर धेरै मान्छेहरू बसेर बाजा बजाउनुहुन्छ होला अनि त्यसै विष्णु माझी अथवा गायिकालाई आराम बसेर गीत गाउँछ होला अनि मैले सोचिरहेको थिएँ मलाई गीत थाहा थिएन केवल मलाई गीत मैले एल्बम निकाल्नु पर्छ दोहोरी निकाल्नुपर्छ गीत सङ्गीतलाई माया गर्नुपर्छ भन्ने थियो त्यसमा मैले त्यो गीत दा अहिले मलाई एउटा पेन्ड्राइभमा याद मलाई पेन्ड्राइभमा त एरेन्जको बिट हुन्छ त्यो र डमी हुन्छ होइन त्यो एरेन्ज ल्याएर मलाई सुनाउनु भयो <laughs> त ल तिमीलाई गीतको एरेन्ज यो गर्दाखेरि म छको दाई गीत, गीत यही हो भने अनि गीत कसरी गाउँदा यहाँ भने अब बाबु यस्तो यस्तो स्टुडियोमा गएर ट्र्याकमा गाउनुपर्छ चा। अप्ठ्यारोमा चाहिँ मलाई एकदम अप्ठ्यारो लाग्यो सायद म गीत सङ्गीतमा गायक बन्दिनँ होला ट्र्याकमा गाउन सक्दिनँ मैले होइन गायक बन्दिनँ होला भनी त्यो किसिमको भाव मेरो मनमा उत्पत्ति भएको थियो गाउँले मान्छे भर्खर गाउँबाट गाउँ घरमै आमाको काखबाट कहीँ टाढा म कुनै ठाउँमा टाढा गाएको मान्छे एकदम आमाको त गाउँघरको अतिहास पनि लागिरहेको थियो मलाई अब कृष्ण गीतमा सायद म हुँदिनँ होला रहन्न होला भनेको थिएँ तर मलाई बिस्तारी मैले गीत गाएको छु हजुर यसरी पनि मैले गीत गाएको हो त्यसमा तँ यसरी गीत फालेर आफूले आफैले हाल्नु भयो होइन कुरा आफ्नो ठाउँमा छ अनि बिस्तारैको गीत गाउँदाखेरि गीत गाएँ मैले पानी खोलेको केही भएर राइने छ तिम्रो बोली गाउन सुरुमा गीत गाएँ गीत गाउँदाखेरि मलाई गाएँ सहज सहज तरिकाले गाएँ अनि मलाई के लाग्यो हो पहिलोपटक स्टुडियोमा छिरेको छु ट्र्याकमा एउटा ट्र्याकको एउटा समय छ नि त्यो समयलाई छोपेर मैले गीत गाएँ आहा म गायक बन्छु कि क्या हो भन्ने किसिमको त्यो मनमा लाग्यो खुसी लाग्यो अनि त्यसैले गर्दाखेरि मलाई त्यहाँ आएर बुझ्यो कि गीत सङ्गीतमा आइसकेपछि भित्र भित्र बुझ्नुलाई चाहिँ के के हुन्छ कसो हुन्छ जस्तो बाहिर एकदम अहिले त सहज छ एकदम सहज छ नयाँ भाइहरूलाई नि मैले धेरै अब छलङ्ग बुझाइदिन्छु सुरुमा कुरा गर्दाखेरि होइन जस्तै हाम्रो चितवनकै हाम्रो एकदम राम्रो हुने त बिना मारेकै हो उहाँ केशव शर्मा हुनुहुन्छ राम्रो एकदम राम्रो प्रतिभा हुनुहुन्छ भोलिको दिनमा राम्रो सिर्जना पाउने भने एउटा राष्ट्रिय स्तरकै कलाकार बन्ने केशवजी हुनुहुन्छ त्यसै गरी यही क्षेत्रकै हाम्रो योग हाम्रो हमाल हुनुहुन्छ उहाँ पनि राम्रो एउटा प्रतिभाको मान्छे हो उहाँसँग मैले काम गरेको छु उहाँलाई मैले सुरुमा यस्तरी नै बुझाइदिएको कि मैले एरिनदेखि लिएर एरिन पक्षी ल्याएर सुनाएर बाबुश्वरी गाउनुपर्छ भनेर डमी एरिन सुनाएर गाउनु लगाएर सहज तरिकाले उहाँलाई बुझाएँ तर अब अब आउने पिँढीहरूलाई त त्यो बुझ्नु हुन पर्दैन त्यति मलाई जस्तो समस्या पर्दैन जस्तो कि बुझेर आउनुहुन्छ नि अब भाउनेहरू हजुर त्यसले गर्दा त्यो समस्या पर्दैन जस्तै अब अन्य कुरा पनि गरौँ होइन श्रोता तपाईँ सुन्नुभएको छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगा होल्स इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्व फुराकै साथ लोकसङ्गाको विषयमा आज लोक तथाथा गायक तेजस् रेग्मी हुनुहुन्छ हामीसँग तेजस जे हजुर अब अलिकति लोकसङ्गीतकै कुरालाई चाहिँ बढी मात्रामा खोदलाउँ यहाँनिर होइन तपाईँले सुरुमा कुन गीत गाउनुभयो सुरुमा मैले एउटा लाइभ रेकर्डिङ गीत के अरे रेणु नेपाल क्षेत्रीय प्रसाद केन्द्र पोखरा जहाँ म तेजस रेगमी आज स्थानमा छु र त्यो व्यक्तिले मलाई बनायो जो गीत सङ्गीतको एउटा द हस्ति धरारा पुरुषोत्तम ओपानी कहीँ गएर मैले एउटा हरेक पक्षबाट अस्थिति गुरुबुरुमा पनि थियो मैले उहाँलाई घरमै गएर भेटेँ पुरुषोत्तम दाजु उहाँको जुन दिन ममा छ त्यो मैले कहिले भुल्दिनँ होइन पुरुषोत्तमी दाजु मेरो आधुनिक गुरु भैगोहाँसी जानु कस्तो हुन्छ यो मोटु टुकुनिदा तिमीलाई किता सानो भन्ने गीत गीती आवाज मैले रेकर्ड गरेको थिएँ लाइभ रेकर्ड हजुर त्यो गीत अहिले पनि रु नेपालमा बस्छ भोइस टेस्टको विभिन्न भाषा भाषीको गीतमा मलाई पनि दाजुले बोलाएर गाउनु लगाउनु भएको थियो सुनाउनु थोरै कुनै पानी सम्झ दिन यो के नि राम्रै गीत गाउनु भएको छ त्यसैले त आजसम्म यहाँ तेजस रुग्मी यो स्थानमा जस्तै अब लोक सङ्गीत क्षेत्र अहिले पछिल्लो समयमा केही खस्किरहेको छ एकदम व्यावसायिक सफलता त्यति पाउन नसकिरहेको अवस्था पनि छ पहिलेको अवस्थामा त अलिकति अडियो आउँदाखेरि पनि व्यावसायिक हिसाबले अगाडि नै थियो लोक सङ्गीतको क्षेत्र तर अहिले प्रविधि जति बढ्दै गएको छ प्रविधिमा जति विकास भएको छ तर व्यावसायिक रूपमा चाहिँ किन एउटा कुरो एकदम ठिक कुरो उठाउनु पहिलो कुरो गीत सङ्गीतको अहिले कसरी धराशय भएको छ भने व्यापारका त कुरो छोड्नुहोस् होइन एउटा नामको नामको त कुरो छोड्दै नामको लागि पनि अलिकति खस्किएको छ पहिला पहिला अडियो रेकर्ड हुन्थ्यो हु। कम्पनीहरूले विभिन्न संस्थाहरूले एउटा सर्जकलाई लगानी गर्थे होइन एउटा रोयल्टी पहिले अघि रोयल्टीतिर लगानी गर्थे त्यो अवस्था अहिले छैन पहिलो कुरो त्यसमा पहिलोको अवस्थामा लय गर्नेको शब्द गर्नेको कभरमा नाम हुन्थ्यो हु। तपाईँहरूको रोडियोमा बोल्न पनि सहज हुन्थ्यो सबैले चिन्थे सिर्जना सर्जकलाई चिन्थे अहिले सर्जकलाई चिन्ने अवस्तै छैन होइन अनि अर्को कुरो के भन्दा गीत सङ्गीतको धराशय जुन सङ्गीतको शब्दभन्दा शब्द उनी छन् गीत दोहोरीमै परेको हुने शब्दहरू छन् तर सङ्गीत गीत सङ्गीतको दोहोरी विशेष गरी दोहोरी भाकाहरू लोकगीत भाकाहरू विगत एक वर्ष झन् डेढ वर्षबाट यता अलिकति क्लासिकल पारेका हजुर गाउनु त परेजा सुन्न पनि अलिकति अप्ठ्यारो पारेका गीतहरू बजारमा आएका छन् त्यस्तै श्रोताहरूले मन पराउनु भएछ बल जबस्ती किनकि विभि टिपिकल पाराका गाउँमा गाइने भाकाहरूलाई अलिकति बुनेर बनाइएका गी गीतहरू अहिले आएको छैन होइन अब आउँछ अब पक्कै पनि त फर्कन्छ किन भन्दाखेरि पक्कै नै आमाको आमा, आमा गीत सङ्गीत बनेको एउटा आमा हो आमाको आमाको माया केही दिन गुमे पनि फेरि सम्झना आउँछ फर्कन आउँछ त्यसै गरी पुहुरबाट लगभग एक झन्डै एक वर्ष अलिकति यस्तै पारा गीतहरू आए कसैलाई सायद तपाईँहरूलाई पनि अलिकति बुझ्नु भएको छ मैले यो गीत गीत भन्नु पर्दैन त्यसले गर्दाखेरि अब आगामी दिनहरूमा कुन किसिमका गीतहरू आउने हुन् कस्तो किसिमका गीतहरू आउने हुन् पनि स तपाईँहरूबाट के सपोर्ट गर्नु पऱ्यो भन्दा टिपिकल पाराका गाउँले पाराका लोकदोहरी गीतहरूलाई अलिकति बढी सपोर्ट गरेर तपाईँ हामीले सिर्जना गरेका ती उसलाई गीतलाई भन्दा अलिकति हामीले गीत त हामी हामीले गर्ने होइन जस्तो गरे पनि हामीले गर्ने हो राम्रो गरे पनि हामीले गर्ने हो विकृति अनुसार गरे पनि हामीले गर्ने मैले गरे पनि समग्र लोकदोरी गायक सर्जकहरूले गरेको गीतलाई म सबै जिम्मेवारी हुनुपर्छ सबैले बहन गर्नुपर्छ त्यही भएर तपाईँहरूलाई म के अपिल गर्छु भने सञ्चारकर्मी सम्पूर्ण सञ्चारकर्मीहरूलाई अलिकति आफ्नो कला संस्कृति र आफ्नो एउटा आफ्नोपन जुन लोकदोहोरी भनेपछि लोकदोहोरी हुनुपर्छ किनभने आधुनिकतातिर हामी जान बाटो छ पपको आफ्नो बाटो छ लोक पपको आफ्नो बाटो छ त्यतापट्टि नगइकन गीतले अलिकति लोकदोरी आफ्नो संस्कृतिलाई झल्काउने किसिमका गीतहरू निकाल्नु भएको छ अग्र दाजुहरू अथवा नयाँ भाइ जो भए पनि ती गीतलाई मैले एउटाखेरि अलिकति त्यसभित्र गहिरहे भावमा पक्कै पनि सुन्नु भएको छ तपाईँले होइन मायाप्रेम गीत एउटा के हो भन्दा माया प्रेम भनेको नराम्रो होइन मैले किन भन्दा अलिकति एउटा ठट्टौली पाराको गीतहरू सिरियस अब अहिले विभिन्न हामी कार्यक्रम विभिन्न महोत्सवमा जानुपर्छ अथवा मैले महोत्सवलाई टार्गेट गरेको त्यहाँभित्र पनि एउटा के क्लात्मक गराएको छु भने अलिकति रमाइलो अलिक जुन यो यङ जेनर जेनेरेसनको लागि अलिकति रमाइलोपन पनि चाहिन्छ होइन अनि के छ भन्दाखेरि हाम्रो संस्कार संस्कृतिमा अझैसम्म पनि माया प्रेम सिकाउने जुन जुन यो मास्टर चाहिन्छ यो चलन चाहिँ अलिमा छैन विशेष गरी लोक संस्कार संस्कृतिमा चलन चल्ती गीतहरू भयो भने अझै राम्रो हुन्छ भन्ने पनि हाम्रो धारणा छ त्यो एकदम मैले भनिसकेँ मैले हामीले जुन किसिमको गीतहरू निकालेका छौँ निकालेका छौँ त्यो अलिक कला संस्कृतिलाई जगाउने खालको जगाउनुहोस् बचाउनुहोस् भनिरहेको छु होइन एउटा कुरो के छ भने माया प्रिम भनेको त्यस्तो विकृति ल्याउने खालको त्यस्तो कला संस्कृतिमा बाहिर गीत एउटा भने हिजो बेला हामीले मैले आमा भन्छु भोलि अनि मेरो सन्तति छोराछोरीले मम्मी भन्छन् होइन आमा र मम्मी एउटै हो हिजो बेला के अरे हाम्रो संस्कार अनुसार माता पिता भन्ने चलन थियो आमा बाबा पनि चलन ल्याइयो मम्मी ड्याडी भन्ने चलन भोलिका दिनमा आउँछ यसलाई के भन्दा कर्मिक रूपमा विकास हुँदै गएको प्रष्ट सिधै बोल्दाखेरि त सुन्दाखेरि त हो यो चा, त के अरे माया बिन्दुसी कने माटा चाहिया छ भन्दाखेरि त नराम्रो थिम्स पक्कै नै हुन्छ तर त्यहाँभित्र गइसकेपछि ती पात्रहरूले के भाव प्रकट गरे खाने होइन त्यसलाई बुझिदिनुहोस् पहिलो श्रोताले पनि बुझ्नु भएको छ मैले धेरै मैले धेरै ठाउँबाट मैले डर लागिरहेको थियो सबैले भने जस्तरी कतै मैले घाँसे राम्रोस्री गीत निकाल्ने सबैले मन पराउनु भयो भाइ भाइमाया गीत निकाल्ने सबैले मन नु। पराउनु भयो अब अलिकति यो गीत निकाल्दाखेरि मलाई अलिकति नराम्रो नु। नु। दृष्टिकोण हेर्नुहुन्छ कि भनेको तर कसैले हेर्नु भएन किनभने तेजस रेग्मी फरक किसिमले फरक धारका गीत निकाल्ने मान्छे हो भनेर त्यो सुन्नमा आयो होइन मलाई खुसी लाग्यो किनभने आगामी दिनमाहरू म पनि यस्तै सिर्जनाहरू म पक्कै पनि यस्तै यस्तै योभन्दा बाहिर त म पक्कै पनि जान्न होइन यहाँभन्दा बाहिरमा जाँदिनँ कि अलिकति किन भन्दा आफ्नो गाउँघरमा आफ्नो टोलमा ग्रामीण ठाउँमा हरेक ठाउँमा नेपाली जुन चल्तीका भाषाहरू शब्दहरू ल्याएर अलिकति संगीत अलिकति मोडन होला है सङ्गीतलाई किनभने म आधुनिकतिर जान्न तर दोहोरीमा पनि अलिकति अलिक केहीपन गरेर श्रोता सुन्नु भएको छ रेडियो लोक तथा जोहरेजस्वी हाम्रो यति बेला एउटा केही समय व्यापारिक विश्राम विश्राम पछि पुनः उहाँसँग कुराकानी लिएर आउँछौँ सुन्दै गर्नुहोला लाई भन्छ मेरो आत्माले अब कसैसँग पिरालाई मायाले कस्तो भैस हस्ने मान्छे भैरा जस्तो भैसे जलाई भन्छ मेरो आत्माले अब सँग पीडै भन्छ मेरो आत्मालेसँग पीडालाई हजुर केही समयको यो छ व्यवहारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई लोकसङ्गा सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा रेडियो अर्पण लिस्ट डट कमबाट पनि हामीलाई सुन्नु भएको छ है तपाईँसँग आजबाट सुन्छु आज हामीसँग राष्ट्रिय तथा लोकजोहोरी गायक तेजस रेग्मी हुनुहुन्छ उहाँसँग कुराकानी गरिरहेका छौँ फेरि पनि स्वागत छ धन्यवाद जस्तै लोकसङ्गीत के कुराकानी हजुर होइन हजुर यो तपाईँको जुन अहिले निक्लिरहेको गीत छ होइन हजुर माया फ्रिम सिकाउने मास्टर चाहिहाल्छ हजुर होइन भक्कै हाम्रो एकजना श्रोताले चाहिँ फोनबाट टिपाउनु भएको छ अरे यसको भिडियो किन आएन हामी यसको भिडियो हेर्नको लागि एकदमै उत्साहत छौँ यो, यो भोडियो नआउने भन्नेमा पनि सुनिन्छ किन हो भनेर चाहिँ प्रश्न टिपाउनु भएको छ एउटा कुरा के हुन्छ भने सम्झाउन चाहे भिडियोभन्दा मैले सम्झाउन चाहेँ मेरो दाजुहरू अनिल अधिकारी अनि हाम्रो रमेश लोरी दादा लामो सम्झिन चाहेँ यसमा उहाँ नायकहरूको भूमिकामा खेल्नु भएको छ होइन यसै चितामको यति यहीँको बासिन्दा हुनुहुन्छ हजुर त्यसै गरी भाई सुरु ढकाल मेरो आफ्नै भाई पनि खेले खेल्नु भएको छ हजुर त्यसै गरी म एन्सर के दिन्छु भने हामीले एउटा कलाकारहरूको व्यावसायिकतालाई पनि ध्यान दिनुपर्छ आफ्नो प्रोफेसरलाई पनि ध्यान दिनुपर्छ भिडियो रेडी भएको छ राम्रो भिडियो भएको छ गीत जस्तो छ भिडियो पनि त्यस्तै भने आ राम्रो तरिकाले अभिनय गर्नुभएको छ अनिल दाजु अनि त्यसरी रमेश दाजु उहाँलाई पनि धेरै धेरै सम्झना चाहेँ धेरै धेरै जुन किसिमको मलाई सहयोग गर्नुभयो हिजोका दिन हिजोको त्यो दिनमा र फेरि अर्को अन्य सहयोग गर्नुभएको छ र भोलिको दिनमा पनि मलाई सहयोग गर्नुहुन्छ धेरै आशा छ मलाई दाइहरू दाया, दाइहरूको साथ सहयोग म पनि अधुरो छु होइन र के भन्छु भन्न चाहन्छु भने भिडियो किने आएको छैन भन्दा भिसडी यसको बजारमा निस्केको छैन सम्भवतः दसैँमा भिसडी निस्लन्छ मेरो अर्को एउटा बाइबाई बाइबी मायाको दोस्रो भाग गीतसँगै समावेश गरेर भिसिडी निस्कन्छ त्यसले गर्दा हामीले पहिले आउट गरियो भने अलिकति आफ्नो व्यवसायलाई पनि ध्यान दिनुपर्छ होइन पहिलो आउट भयो भने हेर्नुहुन्छ त्यो फेरि पछि अलिकति किनेर हेर्ने ठाउँमा त्यसै हेर्नुहुन्छ हामीलाई किना अलिअलि आफ्नो कमाइ पनि हुनु पऱ्यो उसलाई आर्थिक पक्षलाई पनि ध्यान दिनु पर्यो त्यसले गर्दा गुडीवाज होइन आउँछ के मेरो आगामी योजनाहरू अब अहिले वर्तमान परिप्रेक्ष्यमा त के अरे गीत छ होइन त्यो एउटा गीत हाम्रो ठाउँको ठाउँ जुन गीत गाएँ त्यसमा पनि मेरो आधुनिक दादा अनिल अधिकारी दादा अनि त्यसरी रमेश लोहेन दादा आ, जो आफ्नो एउटा व्यवसाय व्यावसायिक भएर पनि एउटा गीत सङ्गीतको मायाले जुन किसिमको मलाई पनि स शो, सपोर्ट र सहयोग गर्नुभएको शो छ उहाँलाई धेरै धेरै सम्झना चाहेँ उहाँलाई सायद यो सुन्नु वा सुन्नु छैन नसुनेको भए पनि कसैले सुनाउनु होला सुन्नुहुन्छ पक्कै पनि सुन्नु त्यसै गरी आगामी गीतहरू मेरो अब तत्काल एउटा रोइला गीत छ दुर्गाीय हुनुहुन्छ मसँग सँगै हुनुहुन्छ प्रविधि कक्षमा हुनुहुन्छ उहाँको एउटा गीतसँग उहाँको आवाजमा तिमै भेट्न आउँदा लामकिराले तर्सायो मनमा पिरो बर्सायो भने एउटा टिपिकल जुन किसिमको हिजो गाना हजुरबा हजुरआमाले गीत गाउनुहुन्थ्यो गाउँघरमा तिनी भाषालाई एउटा समावेश गरेर मैले एउटा गीत बनाएको थिएँ उहाँको लय र आफ्नो स्वरले गाउँदै हुनुहुन्छ खै अब विवाह गर्न मैले मात्रै गर्छु भनेर हुँदो रहेछ घरबाट घरबाट बिए गर्नु पऱ्यो कान्छ भनेर बाउ आमाले प्रेस गर्नुभएको होइन होइन त्यही पनि लोक सङ्गीत क्षेत्रमा लाग्ने प्रयास कलाकारहरूले अलिक ढिलो नै विवाह गर्नुहोस् त्यही मध्ये तपाईँ पनि पढ्नुभएको मैले ढिलो हुन्थेन मलाई नजुरेर हो हजुर मैले लगभग चौबिस पच्चिसको लाग्दैछु होइन हजुर अब सत्ताइस वर्षसम्म मलाई जुर होइन त्यही नजुरो कारण नगरे हो नजुरेर चाहिँ खै माया प्रेमको प्रस्ताव मलाई आएको छैन किन भन्दाखेरि अलिकति एउटा के हुँदो रहेछ मैले आफै अलिकति गीत त त्यस्तै खालको गाउनु पर्ने हो गीतले गीतले मलाई त्यो गीतको भावले मलाई कुनै ऊ गरेन मलाई कसैले प्रस्ताव गरेन के अरे माया मलाई मास्टर चाहिएको छ भने थिएँ मास्टर पनि आउनु भएन है हजुर सिक्नको लागि तेजस मास्टर हो भनौँ न मलाई मसँग क्लास लिनको लागि अरू अन्य चेलाहरू पनि आउनु भएन हजुर <laughs> गीत के सुन्नु मात्रै भयो कि जुन गाएँ लेखेँ सुन्नको लागि मात्रै भयो श्रोताले मन पराउनु भयो कहिले कस्तो हुन्छ अन्त भएन अब तेजसबाट भयो कि भएन भन्ने कुरा अब मबाट पनि भएन भनौँ न त्यसबाट पनि भएन है अब अन्तिममा कार्यक्रमको दिनमा केही प्रश्नहरू तपाईँको लागि मैले गाएको मनपर्ने गीत एउटा एक्लै अमृत्यो जुनिभरलाई विरोधी निष्ठुले किन धोका दियो भन्ने साह्रै मनपर्छ हजुर त्यो पोहोर एक वर्ष पहिला गीत आएको थियो अलिकति श्रोताहरूले सुन्नुभएको छ पक्कै पनि ऋणी अर्पणबाट पनि बज्छ त्यो गीत हजुर त्यो गीत मनपर्छ मलाई त्यही नै हो अनि सबभन्दा मनपर्ने गायक मलाई मनपर्ने गायकभन्दा धेरै हुनुहुन्छ गायकहरू मलाई मनपर्ने गायक एकदम मेरो जसको प्रेरणा जसको आवाज सुनेर जसको प्रेरणा मायाले गर्दा मा म आज स्थानमा यहाँ आएर बोल्नु पाएको छु तपाईँ श्रोतासँग मनको कुरो साट्नु पाएको छु पुरुषोत्तम ओपाने उहाँको आवाजले आवाजले गर्दा म आज गाउँदा गाउँदै उहाँको साथ सबैले म स्थानमा आएको छु पुरुषोत्तम उपाने सबभन्दा मनपर्ने गायिका मनपर्ने गायिका धेरै हुनुहुन्छ मलाई पछिल्लो समयमा मन परेको जुना सृष्टिति होइन उहाँसँग मैले काम गर्ने पाएको छैन तैपनि अब आगामी दिनहरू उहाँसँग म काम गर्छु जुना शिरिषको आवाज मलाई असाध्यै मनपर्छ त्यसै गरी तपाईँलाई मनपर्ने ठाउँ मनपर्ने ठाउँ मलाई बागमुङको बिना मारे जहाँ तेजासिमीको जन्म भएको थियो अनि सबभन्दा बढी मारेको मैले आमालाई गर्छु अनि सम्झाउनु पर्ने व्यक्ति सम्झाउनु पर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ धेरैको नामले म पक्कै पनि सक्दिनँ समयको पावन हेर्नुपर्छ होइन मैले मेरो आदरणीय दाजु पुरुषोत्तम उपय दाजुलाई सम्झन चाहेँ फेरि वस्तु दाजुलाई सम्झना चाहेँ उ... त्यसै गरी हाम्रो अनिल अधिकारी दाजुलाई सम्झना चाहेँ त्यसै गरी हाम्रो रमेश लोहन दादा ना मेरो प्यारोभाइ सूर्य ढकाल अन्त यस्तै क्षेत्रको दादा हुनुहुन्छ हुन त बागलुङ्गो घर उहाँको पनि हाम्रो हिमराज आचार्य दाजु हुनुहुन्छ उहाँले पनि मलाई धेरै सहयोग गर्नुहुन्छ हरेक गीत सङ्गीतको लागि होइन त्यसै गरी हामी मेरो केशव भाइ भयो अनि त्यसै एग धमाल अनि मैले धेरै विशेष तरिकाबाट सम्झन चाहेँ दुर्गा मराज सैनी जसको साथ र सहयोगले आज तेजस तेगिमलाई आजको दिनमा सहयोग मिलेको छ भोलिको दिनमा हामीले ठुलो योजना लिएर ठुलो गीत सङ्गीतको लागि गी, एउटा अन्य एउटा पृथक शैलीबाट प्रस्तुत हुने भनेर हामी दुईजना दुई, दुई भाइ हिँडिरहेका छौँ सङ्घर्ष गरिरहेका छौँ सँगै यात्रा हुन त मेरो एउटा गीत सङ्गीतको यात्राले मेरो सिनियर हुनुहुन्छ होइन दुर्गा मलाई सम्झेँ र सम्पूर्ण सम्पूर्ण हाम्रो रेडियो अर्पण सुनेर बस्नुहुने हामी राणी बुबाआमा दादीबेता दिदीबहिनीहरू श्रोताहरूलाई सम्झन चाहेँ र ऋणियो अर्पण एक सय चार थुप्रो पाँच मेघात साथ दिनुभयो धेरै धन्यवाद अनि के अरे हाम्रो प्रविधि कक्षाबाट हाम्रो रिजान जिल्ला तपाईँलाई पनि धेरै धेरै आफ्नो व्यस्त समय थियो लुक तथा दोहेरी गायक आजको यो श्रृङ्खलामा कुराकानी गर्यो अवश्य पनि आजको श्रृङ्खला कस्तो सु लाग्यो सुझाव सल्लाह अनि सुन्नुहोस् तिन सय बत्तीसमा फोन गर्न सक्नुहुनेछ हामी कार्यक्रमको अन्तिममा छौँ सु। सुनर साथी नै प्राविधिक मित्र रेजनलाई विशेष धन्यवाद र आजको अतिथि लुक तथा दोहोरी गायक दा तेजस रोगिमीलाई विशेष धन्यवाद प्रस्तुतिबाट सैलेदै काम छै नै तिमले पनि सम्झेर काम छै न तिम्रो पनि भन्ने भएन